एक त्यो अलिक केही महिना अगाडि उहाँसँग भेट भएको हो त्यसपछि अरू माओवादीका नेताहरूसँग कहिलेकाहीँ आएको झुकल भेट हुन्छ तपाईँकै निवासमा भेटवार्ता हुन थाले अब कहिलेकै भेट हुन्छ त्यो त स्वाभाविक कुनै राजनैतिक पार्टीका नेताहरूसँग मोहन वैद्यजीको पार्टीमा त होइन अरू पार्टीका नेताहरूसँग पनि भेटघाट हुन्छ नि यो त स्वाभाविक हुने राजनीतिक पार्टीकै तर पनि मोहन वैद्य किरणको पार्टीका नेताहरूसँग तपाईँले कुराकानी गर्दाखेरि भेटघाट गर्दाखेरि के के कुरामा कुराकानी गर्नुभएको छ होइन मुलुकको समग्र परिस्थितिको बारेमा हामीले विचार विमर्श गर्छौँ कहिलेकाहीँ र त्यसको साथसाथ देखा परेको खतराप्रति उहाँहरूमा पनि चिन्ता भएको मैले पाएको छु अब हामीहरू त झन् एउटा राष्ट्रियतालाई प्रमुख मुद्दाकै रूपमा लिएर हिँड्ने पार्टी भएको हुँदा विचारमा केही एउटा निकटता कहिलेकाहीँ देखिन्छ भनेपछि तपाईँहरूको अहिले विचारमा छ निता देख्नु कारण आधार के होइन वास्तवमा अब नेकपा माओवादीले को समग्र राजनीतिक विचारसँग त हामीहरू बिल्कुलै सहमत छैनौँ उहाँहरू एउटा अलग बाटोमा हुनुहुन्छ हामीहरू अलग बाटोमा छौँ तर गत सात वर्षको गलत राजनीतिक अभ्यासको सबैभन्दा ठुलो प्रहार नेपालको राष्ट्रियता राष्ट्रिय सार्वभिकता र अखण्डतामाथि भएको छ र त्यसलाई कसरी बलियो बनाउने भन्ने बारेमा हामी अत्यन्तै चिन्ताका साथ लागिराखेका छौँ र त्यो क्रममा उहाँहरूमा पनि राष्ट्रियताप्रति चिन्ता भएको हामीले पाएका छौँ भनेपछि तपाईँको घरमा होइन देव गुरुङजी नेत्रविक्रम चन्द आएर जुन किसिमको भेटघाट गर्नुभएको थियो नि त्यतिखेर चाहिँ के कुराकानी भएको थियो त धेरै अगाडिको कुरा गर्नुभयो तपाईँले जे भए पनि कुराकानी त त्यतिखेर भएको हो नि त ज्ञानेन्द्र शाहसँग सहकार्य गर्ने सहयात्रा गर्ने भनेर माओवादी नेताहरूले भनिरहेछ नि अहिले होइन अब उहाँहरूले कुन प्रसङ्गमा कसरी भनिराख्नु भएको छ त्यसको बारेमा विस्तृत अहिले मलाई जानकारी छैन हेर्नुहोस् र रा, राजाको म आधिकारिक प्रतिनिधि पनि होइन राजासँग उहाँले के कुरा बाहिर तपाईँ आधिकारिक प्रतिनिधि हो भनेर भन्छन् मान्छेहरूले त्यस्तो होइन पूर्व राजा ज्ञानेन्द्रको होइन म एउटा राजनीतिक पार्टी सञ्चालन गरेर बसिराखेको छु र मेरो विचारमा राजा कुछ एवं पार्टीसंग संबंधित होने पर होने राजा सब को साझा होद निश्चय पर अगले को अवस्थ पार्टी गणतंत्र को पक्ष में रहे में राप्रपा नेपाल, राजा सहित को प्रजातंत्र चाहिए बन रख बेला राजा को राज सद्भाव हो र बेला बेलामा हामीहरूको एउटा भेटघाट हुनु चाहिँ त्यो स्वाभाविक हो अहिलेको अवस्थामा पूर्व राजा ज्ञानेन्द्रसँग सहकार्य गरेर जान सक्ने मोहन वैद्य किरणको जुन अभिव्यक्ति आएको छ नि यसमा कत्तिको हात छ होइन हेर्नुहोस् यो बिचमा केही दिन यता राज बारेमा जुन प्रतिक्रिया आएको छ नेपाली काङ्ग्रेसका नेता बिपी कोइरालाका सुपुत्र शाङ्क कोइरालाले राज को अन्त्य दुर्भाग्यपूर्ण हो त्यसमा त्यसलाई सच्याउने प्रयास गर्नुपर्छ भन्ने जुन अभिव्यक्ति दिनु मैं सकारात्मक रूप में लिख री राजा व राष्ट्रवादी शक्तिसंग सहकार्य अड़ी रा, बढ़ू राष्ट्रीयता को संरक्षण को लागी भने मोहन वैद्यजी को जो अभिव्यक्ति हमीर सहकार एटा सकारात्मक रूप में लिख तर अवस्थ संभव नेपालमा अब मोहन वैद्यजी मात्र होइन अरू राजनैतिक दलहरूले पनि वास्तवमा झपार्नु भयो भने उहाँले गल्ती गर्नुभयो किनभने आम नेपाली जनताको भावना विचार र अहिलेको नेपालको धरातली यथार्थलाई बुझेर रा। सबै राजनैतिक शक्ति को बिचमा एकता कायम गरेर जान सक्यो भने मात्रै देशमा स्थायित्व शान्ति र प्रजातन्त्र बलियो हुन्छ भन्ने कुरालाई सबैले बुझ्नुपर्छ ढिलो चा, चाँडो मन लाग्छ उहाँले त्यो कुरा रियलाइज गर्नु कमल थापाजी आजको यो बारी बहस मार्फत प्रश्नको कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष मोहन वैद्यसँग तपाईँको के कुरा भएको होइन मोहन वैद्यजीसँग त अहिले कुरा भएको छैन तत्काल अब उहाँका केही साथीहरूसँग बेला बेलामा अनौपचारिक रूपमा कुराकानी हुन्छ सम्पर्क त्यति म भन्छु सम्पर्कै छैन भनेर म भन्दिनँ तर हामीले पूर्व राजा माओवादीका केही नेताहरूलाई लगेर होइन त्यो त्यसमा सत्यता छैन सत्यता छ बाहिर आइसक्यो कमल थापाजी किन लुकाउनुहुन्छ होइन राजालाई भेट्नको लागि म माध्यम हुँदै होइन सबै काम तपाईँले गरिरहनु भएको छ राजाको प्रतिनिधिको रूपमा तपाईँको भ्रम हो कसरी भ्रम हो अरू राजा ज्ञानेंद्रसग तब सब राजनीति शक्ति का नेता भेटा खोजू मेरे वास्तव में चाह म भेटाने होना तर म तो वास्तव में भेटघाट होने चाहना राखने मं हो मैं स्वभाव निश्चय नहीं राजा अनुरोध कि अब राजा विभिन्न राजनीतिक दल का नेता विचार को आदान प्रदान देश जो अ संकट में पड़राखे बड़ा महाराजा पृथ्वीनारायण शाह को एकीकरण अभियान प्रयास हो देश को उत्तराधिकारी को नाता अजा ना ना हो तर पृथ्वीनारायण शाह को वंशज हो नाता संकट में पड़े देश टुक्री नतरा तरसंस्थाक अब यह गलत व्याख्या हो कसरी गलत हो अब एक राजा प्रजा राजा जनता को साझा प्रयासन राजा रनता को साझा प्रयास ऐतिहासिक यथार्थ होवादस्पद घटना का आधार बनाएर धेरे घटना कमल था जी ने राष्ट्रीयता कसरी कमजोर भो कसले कमजोर पारे अथवा हो। कमजोर होने को कारण के भारे में है इस बारे हम आगामी दिन में बहस कर एकीकृत माओवादी पार्टीका नेता पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टाईले भन्नुभयो ज्ञानेन्द्र शाहलाई जेल हाल्नुपर्छ होइन उहाँ चाहिँ बेला बेला यस्तो चाहिँ अलिकति रमाइलो तर्क गर्नुहुन्छ यस्तो किसिमको चाहिँ यो हल्का फुल्का कुरा गरेर बाबुरामजीले आफ्नो हैसियतलाई चाहिँ कम कम एउटा चाहिँ गु, गुमाउनु भएको छ वास्तवमा उहाँ वा एउटा वा वा प्रधानमन्त्री भइसकेको मान्छे यत्रो ठुलो चाहिँ ओधा पुगिसकेका मान्छेले यस्ता एउटा एउटा चाहिँ हल्का फुल्का एउटा चाहिँ आधारिन कुरा गर्ने एउटा रात बाँड्नको निमित्त जनता चाहिँ नि एउटा दुःख पुगेर उहाँ आफै चाहिँ बरु गइदिनु भएको हुन्थ्यो नि तर अहिले रात बाँड्ने बेला थियो र राज वितरण गर्ने बेला थियो र उहाँ आफै जानु पर्थ्यो र है हजुर हिमाली टस्टले हुँ गएर बाँड्न सक्थ्यो नि त पूर्व राजा ज्ञानेन्द्र किन जानु पर्थ्यो जानलाई के आपत्ति हो उहाँ जान नहुने भन्ने अहिले चुनावको मुखमा संविधान सभाको निर्वाचनको मुखमा पूर्व राजा ज्ञानेन्द्र किन रात बाँड्न जनताको बिचमा किन नजाने हेर्नुहोस् वास्तवमा यति चाहिँ तपाईँको एउटा राम्रो काम गरिराख्नु भएको छ त्यसको लागि चाहिँ प्रशंसा गरेर यो ठिक भइराखेको छ अब भन्ने सोचाइ राख्नुको सट्टा राहत बाढ़ गास्था दल को नेता पूर्व राजा ज्ञानेंद्र मिले बिल्कुल मिले हेन वहां पर देश को एटाने सचेत नागरिक को ए राजा को रूप में रहकर देश रनता को सेवाहत बाढ़ को निमित्त जनता दुख पड़े बेला में सांत्वना दिन निमित्त जानू तो एटा महान कार्य भैराख्या त्यो महान कार्यकोलाई लिएर यत्रो किसिमको चाहिँ त्यो तरङ्ग सिर्जना गर्नु र चाहिँ बाबुराम भट्टराईजी जस्तो एउटा चाहिँ पूर्व प्रधानमन्त्री भइसकेको मान्छेले यस्तो एउटा ज्यादै हल्का किसिमको गैर जिम्मेवारपूर्ण किसिमको क्रियाकलाप कुरा गर्दाखेरि उहाँप्रति जनताको के धारणा भयो होला उहाँले बुझ्नुभएको छ जस्तो मलाई लाग्दैन तर पनि अहिलेको अवस्थामा पूर्व राजा ज्ञानेन्द्रलाई चाहिँ जेल हाल्न सक्ने उद्घोष त बाबुराम भट्टाले गरिसक्नुभयो यो एक किसिमले चाहिँ गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति हो वास्तवमा पूर्व राजा मात्र होइन अब चाहिँ यदि राहत बाँडेको कारणले गर्दाखेरि रा पूर्व राजाप्रति त्यो नकारात्मक धारणा हुन्छ लाखौँ मान्छेले राहत दिइराखेका छन् सहयोग गरिरहेका छन् देश विदेशमा बस्नेहरूले पनि गरिराखेका छन् अहिलेको अवस्थामा छ नि लोकतान्त्रिक व्यवस्थाको विपक्ष उभिनु भयो नि त पूर्व राजा ज्ञानेन्द्र रा देस अब लोकतन्त्रलाई कमजोर बनाउने काम त चाहिँ उहाँहरू आफैले गरिराख्नु भएको छ अब राजाहरूले राहत बाँड्न जाँदाखेरि लोकतन्त्र कमजोर हुन्छ गणतन्त्र हल्लिन्छ भने यस्तो कमजोर गणतन्त्र त्यसको लागि तर पनि अहिलेको अवस्थामा गणतन्त्रलाई संस्थागत विकास गर्नुपर्ने होइन र बिल्कुल होइन किन होइन हामीसँग लोकतान्त्रिक गणतन्त्रको विकल्प छ र अबको अवस्थामा वास्तवमा यो गणतन्त्र भन्ने कुरा धर्मनिरपेक्षता भन्ने कुरा यो जाति आधारमा संयता भन्ने कुरा नेपाली जनता को अभिमत बा न्य शक्ति को षड्यंत्र रिपोर्ट बाह्य शक्ति को आधार में राष्ट्र संस्था गये आधार प्रमाण तक बिल्कुल घटनाक्रम देखा रे समझदारी होने भागी नहीं बाह्य शक्तिले कुन ढङ्गबाट एउटा डिजाइन बनाएको थियो त्यो बाह्र समझदारी कुन रूपमा नेपाली जनताले फालेका ने, हो नि राज संस्था सालको जनआन्दोलनले हो नि बिल्कुल होइन यो गलत कुरा होइन जनआन्दोलन त दरबार र लाखौँ नेपाली जनता सडकमा आएका थिए त्यतिखेर जनता आएको हुन् निश्चय पनि हुन् सडकमा गणतन्त्र नारा लागेको पनि हो तर त्यो आन्दोलनको अन्त्य आन्दोलनकारीुङ्गिएको कुरालाई हामीले नजरअन्दाज गर्नु हुँदैन कमल थापाजी जाँदा जाँदै उसमा नेत्र विगम चन्द्र देव गुरुङसँग तपाईँको कुराकानी भयो नि पछिल्लो समय गत हप्ता त्यसमा चाहिँ के के कुराकानी भएको थियो र पूर्व राजा ज्ञानेन्द्रसँग कसरी मिलेर जाने भन्ने बारेमा कुराकानी भएको थियो हप्ताको कुरा पनि होइन त्यो धेरै अगाडिको कुरा हो एउटा छुट्टै प्रसङ्गमा चाहिने उहाँहरूसँग भेटघाट भएर एउटा अनौपचारिक रूपमा विचारको आदान प्रदान भएको हो म एउटा कुरा तपाईँलाई के भनौँ भने हेर्नुहोस् राप्रपा नेपाल अहिले मन वचन र कर्मले चुनावमा प्रतिबद्ध भएर लागिराखेको छ हामी चुनावको तयारीमा अरू पार्टीभन्दा धेरै अगाडि लागिराखेका छौँ र यो अहिले चुनाव बिथुलले शक्ति गर्दै हुनुहुन्छ होइन यो यो पनि तपाईँ गलत हो सर मोहन वैद्य कि भनिरहनु भएको छ नि त चुनाव हुन दिन्न भनेर होइन निश्चय पनि के भनिदिएको उहाँहरू जुन सडक सङ्घर्षमा हुनुहुन्छ यो सडक सङ्घर्षमा पुर्याउने काम पनि यही चार राजनैतिक दलको अकर्म नेता र निषेधको राजनीतिले गर्दा भएको हामी पनि असन्तुष्ट छौँ खालि मोहन वैद्यजी र हामीहरूको बिचमा फरक के हो भने हामी त्यो असन्तुष्टिलाई चुनावको माध्यमबाट चुनावलाई प्रयोग गरेर आफ्नो कुरा विस्थापित गर्न चाहन्छौँ मोहन वैद्यजीहरू सडक सङ्घर्षमा हुनुहुन्छ त्यस कारणले गर्दाखेरि अब यदि मोहन वैद्यजीहरूलाई पनि चुनावमा सहभागी गराउने हो भने गराउनुपर्छ वास्तवमा उहाँहरूलाई अलग राखेर रा रा रा गरिने चुनाव एउटा अधु तपाईँहरू चुनावमा जानुहुन्न मोहन वैद्य किरण बिना होइन हामी त चुनावको तयारीमा लागिसकेका छौँ अब हामी त्यो कुरालाई हामीले त्यति ध्यानमा दिएको तर मेरो त आग्रह के भने सबैसँग म अन्तमा के भन्न चाहन्छु भने मोहन वैद्यजी लगायतका राजनैतिक दलहरूलाई अलग गरेर गरिने संविधान सभाको चुनावले सार्थक परिणाम नदिन सक्छ त्यस कारणले सबैलाई चुनावमा सहभागी तुल्याउनको निमित्त सबभन्दा पहिलो काम यो अवैधानिक र अप्रजातान्त्रिक रूपमा खडा भएको चार राजनीतिक दलको संयन्त्रलाई खारेज गरेर सर्वदलीय बैठक सबै राजनीतिक दलको समान हैसियतमा गरियो नेपालका अध्यक्ष कमल थापा आदरण श्रोताहरू अब लाग मुलुकको गृह मन्त्रीतिर अहिलेको अवस्थामा संविधान सभाको निर्वाचन मसित चार गते कसरी हुन सक्छ अथवा चुनावको लागि संविधान सभाको निर्वाचनको तयारी कहाँ पुगेको छ त्यसको लागि सुरक्षा निकाय कसरी परिचालित हुन्छ र निर्वाचनको लागि असन्तुष्ट पक्षलाई सँगै लिएर जानको लागि सरकारले के के गर्दैछ त हाम्रो बिचमा हुनुहुन्छ मुलुकको गृहमन्त्री परराष्ट्र मन्त्री माधव प्रसाद घिमिरे घिमरेज्यू यहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु संविधान सभाको निर्वाचन मङ्सिर चारमै हुन्छ होइन उसो भए कसरी आफ्नो तर पनि चुनाव हुनको लागि छ नि मोहन वैद्य किरण त संविधान सभाको निर्वाचनमा सहभागिता गराउनको लागि कुनै सूत्र तयार गर्न सक्नु भएन नि र अझ पनि हामीलाई विश्वास छ उहाँ आउनुहुन्छ र आउनुपर्छ आउनु भने कसरी निर्वाचन गर्नुहुन्छ उहाँ आउनुहुन्छ संविधान सभाको निर्वाचन उहाँको पनि एजेन्डा हो उहाँ चुनावमा आउनुपर्छ उहाँले त आउँदिन भनेर भनिरहनु भएको छ गृहमन्त्रीजी हो उहाँले आउँदिन भनेर भन्नुभएको छैन होला सायद उहाँका केही कुराहरू उहाँहरूले राख्नु भएको छ राजनीतिक मुद्दाहरू उहाँले उठान गर्नुभएको छ राजनीतिक व्यवस्थापन कसरी गर्ने गृह भन्छ अहिले निर्वाचन व्यवस्थापन हाम्रो प्रमुख लक्ष्य हो सम्पूर्ण राजनीतिक व्यवस्थापनका कुराहरू गर्ने समय यो हो होइन अब निर्वाचनको दिन पनि धेरै नजिक आइसकेको छ निर्वाचन गरिसकेपछि जुन संविधान सभाको चाहिँ गठन हुन्छ अरू यदि त्यस्ता चाहिँ राजनैतिक विषयहरू छन् भने त्यसको व्यवस्थापन संविधान सभाको ले आफूले चाहिँ निकेल्छ यदि मोहन वैद्य किन उपेन्द्र यादवहरू चुनावमा आउनु भएन चा। भने पनि सरकारको निष्कर्ष त्यही हो उहाँहरूलाई हामीले चुनावमा लिएर आउने कोसिस छ र उहाँहरू आउनुहुन्छ जहाँसम्म निर्वाचनको कुरा छ निर्वाचन मक्सिचारको मिति सार्नुपर्छ भनेर उहाँहरूले भनिरहनु भएको छ नि यो मिति सार्ने कुरा सरकारले गर्दैन यो जनताले चुनाव चान्सिर चारसेका छन् मुलुकमा जस्तो भन्नु एउटा स्थानीय निकायको निर्वाचन हुन नसकेर अहिले जुन अस्तव्यस्तता सिर्जना भएको छ स्थानीय तहमा त्यसबाट पनि जनताले एउटा ठुलो पाठ सिकेका छन् एक दोस्रो अहिले भनौँ न तपाईँको लामो समयसम्म एउटा संविधान सभाबाटै निर्वाचन बनाउनुपर्छ भनेर जनताको एउटा आकाङ्क्षा थियो चाहना थियो अब संविधान सभाको निर्वाचन भयो र उसले चार वर्षसम्म संविधान बनाउन अहोरात खटियो भनौँ मिहिनेत पनि गर्यो तर अन्तिम क्षणमा आएर संविधान बन्न सकेन त्यस जनता खिन्न छन् र उनीहरूले आफूले चाहे अनुसारको संविधान निर्माण होस् भन्ने चाहेका छन् र त्यसको लागि विकल्प भनेको संविधान सभाको निर्वाचन हो चुनाव भनेको त संविधानको लागि हो संविधान निर्माणको लागि हो द्वन्द्वको लागि त होइन नि धेरै मान्छे हो हामी त्यही तर्फ हुनुहुन्छ किनभने तपाईँको के अरे द्वन्द्व चाहिँ निम्त्याउँदैन संविधानले द्वन्द निम्त्या द्वन्द्व त हामीले चाहिँ निर्वाचन गर्न सकेनौँ संविधान बनाउन सकेनौँ भने निम्ति सक्छ त्यस कारणले त्यो त्यो द्वन्द्वलाई चाहिँ हामीले भनौँ न सम्बोधन गर्नको लागि पनि हुनसक्ने एउटा त्यो हुनसक्छ हेर्नुहोस् है त्यसले गर्दाखेरि अहिले चाहिँ मुलुकको लागि निर्वाचनको विकल्प छैन अहिले चाहिँ तपाईँहरूले चाहिँ संविधान सभाको निर्वाचनले चाहिँ द्वन्द्व ल्याउँछ भन्न भन्न मिल्छ हिजो उपेन्द्र यादवले रिपोर्टर्स कलममा गएर भन्नुभएको छ मधेस जनता फोरम नेपालको अध्यक्ष उपेन्द्र यादवले यदि यथास्थितिमा संविधान सभाको निर्वाचन भयो भने मुलुकमा द्वन्द्व निम्तिन्छ भनेर उहाँले उद्घोष गर्नु नि त हाम्रो बुझाइ यो अहिलेको चाहिँ भनौँ न शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने नयाँ संविधान लेख्ने यी सम्पूर्ण कार्यहरूको चाहिँ सम्बोधन गरेर यसलाई निष्कर्षमा पुर्याउने कामै संविधान सभाको निर्वाचन हामीले संविधान सभाको निर्वाचन गरेनौँ भने शान्ति प्रक्रियाको एउटा अभिन्न पाठो जुन राजनीतिक पाठ हो प्राविधिक पाठोहरू सम्पन्न भएका छन् तपाईँको सेना समायोजन लगायतका विषयहरू सम्पन्न भएका छन् तर राजनैतिक पाटो अझ बाँकी छ त्यस यो बृहत् शान्ति सम्झौताको एउटा महत्त्वपूर्ण भनेको पाटो भनेको राजनैतिक विषय पनि हो त्यो राजनैतिक विषय अन्त्य गर्नको लागि संविधान लेखिनुपर्छ संविधान लेखिसकेपछि शान्ति प्रक्रियाको सम्पूर्ण रूपमा टुङ्गो लाग्छ त्यस कारणले अहिले भनौँ न तपाईँको शान्ति प्रक्रिया सुरु भयो त्यसको टुङ्गो लगाउन अझै बाँकी छ त्यस हामी त एउटा सङ्क्रमणकालीन अवस्थामा छौँ अहिले संविधान सभाको निर्वाचन नगर्ने भनेको संविधान नबनाउने भनेको अनि के संविधान नबनाएर यो मुलुकमा चाहिँ शान्ति हुन्छ फेरि पनि बन संविधान बन्न सक्ने आधार छ र संविधान सभाको निर्वाचन पछि गृहमन्त्री माधव प्रसाद घिमरेज एकदमै छ यो आखिर संविधान सभाले योभन्दा अगाडि कतिपय भन्नु तपाईँको झन्डै अब भनाइ छ असी प्रतिशत विषयहरूमा मोटामोटी एउटा सहमति भइसकेको कुरा थियो र केही चाहिँ मूलभूत विषयहरूमा सहमति हुन सकेको कारणले संविधान बन्न सकेन भन्ने एउटा भनाइ त्यसैले यसबाट पनि जनताले र राजनैतिक दलहरूले राम्रो चाहिँ पाठ सिक्नु भएको मलाई लाग्छ कि अब हामीले कुनै पनि हालतमा संविधान सभाबाट संविधान बनाउन सक्नुपर्छ भन्ने त्यो एउटा ठुलो एउटा पाठ पनि उहाँहरूले सिक्नु भएको छ त्यस कारणले पनि हुन्छ तर पनि अहिलेको अवस्थामा छ नि राजनीतिक व्यवस्थापनको लागि धेरै चुनौती छ तपाईँहरू सामु होइन धेरै अप्ठ्यारो यात्रा तपाईँहरू तय गर्दै दे हुन्छ गर संविधान सभाको निर्वाचन मङ्सिर चार गते गर्नको लागि त्यसको लागि राजनीतिक व्यवस्थापन गर्नको लागि तपाईँ के के गर्दै हुनुहुन्छ त अल अब सुन सीटा कुछ अवाचन को काम क्रिया क्रियाकलापड़ी बढ़ीसक अवस्था रही असंतुष्ट पक्षा के अनौपचारिक रूप में भे पक्ष कई राजनीतिक दलोंसंग औपचारिक रूप में हमने छलफल करेस हमी अनपचारिक रूप में भी कुराका मनो राजनैतिक व्यवस्थापन को एवं पक्ष हो चुनाव में भाग लिने राजनैतिक दलहर आफ्नो तर्फबाट त्यो राजनैतिक व्यवस्थापनका विषयहरूलाई अगाडि बढाइरहनु भएको हामीले बुझेका छौँ र समग्रमा तपाईँको अहिले चाहिँ भनौँ न राजनैतिक व्यवस्थापन चुनौती होइन अहिलेको चुनौती भनेको संविधान सभाको निर्वाचन मङ्सिर चारमा गर्ने हो तर त्यो चुनौतीको भनौँ त्यो सम्बोधन भएर निर्वाचन सम्पन्न हुन सक्छ त्यो सम्भव छ र त्यो गरिनुपर्छ र अहिले भनौँ निर्वाचन हुन्छ या हुँदैन भनेर भन्ने बेला अब होइन मोहन भाइ त किरणसँग तपाईँको कुराकानी भएको हो उहाँसँग मेरो कुराकानी भएको छैन तपाईँले पत्र त पठाउनु भएको थियो नि त उहाँलाई हामीले पत्र पठाएका छौँ तर हाम्रो चाहिँ अनौपचारिक सम्बन्ध हामीले चाहिँ सम्पर्क उहाँको पार्टीसँग राखेका छौँ तर पनि छ नि नेपाल कम्युनिस्ट पार्टी माओवादीका नेता र पूर्व राजा ज्ञानेन्द्रको बिचमा चाहिँ पटक पटक भेटघाट त हुने अनि तपाईँको बिचमा चाहिँ नहुने उस माओवादीसँग अब हामीले औपचारिक रूपमा वार्तामा आउनुहोस् भनेर भनेका छौँ हामी गर्छौँ सुरक्षा निकायले निर्वाचन सम्पन्न गर्नको लागि आफ्नो चाहिँ जुन कर्तव्य निर्वाह गर्नुपर्ने हो त्यो कर्तव्य निर्वाह गर्छ र हामीले सुरक्षा योजनाहरू तयार गरिसकेका छौँ तदन रूपमा अगाडि भनेपछि नेपाली सेना पनि परिचालन हुन्छ यसपटकमा हेर्नुहोस् यो सुरक्षा भन्ने विषयमा भनौँ न आवश्यकता अनुसार सरकारले भनौँ न सम्पूर्ण सुरक्षा निकायहरूलाई आवश्यकता अनुसार त्यसका केही चाहिँ तपाईँको रुल अफ इङ्गेजमेन्ट्सहरू छन् होइन कुन विषयमा कसलाई परिचालन गर्ने भन्ने कुराहरू यो समग्रतामा सरकारले निदो गर्ने विषय हो त्यो सुरक्षाका चुनौतीलाई हेरेर यी विषयहरूमा आवश्यकताअनुसार तय गरिँदै जान्छ सम्भावना छ कि छैन यदि नेपाली सेना परिचालित हुने अवस्था आयो भने तपाईँहरू के गर्नुहुन्छ ऋषिजी हामीलाई सबभन्दा चाहिँ हामी कुन साधन प्रयोग गर्छौँ भन्ने भन्दा पनि हामीले के कुरा हासिल गर्न गइरहेका छौँ के कुरा गर्ने भन्ने कुरा महत्त्वपूर्ण कुरा हो सरकारको चाहिँ सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित छ र अब निर्वाचन सम्पन्न हुने कुरामा सरकारले आफ्नो तयारी तदनुरूप चाहिँ गर्छ अहिलेको अवस्थामा चाहिँ आचार संहिता तपाईँहरू कसरी कार्यान्वयन गर्नुहुन्छ के भन्नुभयो आचार संहिता कसरी कार्यान्वयन गर्नुहुन्छ निर्वाचन आयोगले जारी गरिसकेको छ निर्वाचन आयोगले आचार संहिता जारी गरिसकेको छ आचार संहिता सरकारले पूर्णत पालन गर्छ र हामी आशा गर्छौँ यो आचार संहिता दलहरूले पनि पूर्ण रूपमा पालन गर्नुहुन्छ र मलाई लाग्छ यो आचार संहिताका पक्षहरू जो छन् जसलाई यो आचार आकर्षित हुन्छ उहाँहरूले पनि त्यो आचार संहिता तदन रूप गर्नुहुन्छ भन्ने लाग्छ र आचार संहिता पालना भयो या भएन भन्ने कुराहरू यो सम्पूर्ण रूपमा यसको अनुगमन गर्ने काम सरकारले उल्लङ्घन अहिले सरकारले त्यसपछि भनौँ न हिजो सात गतेदेखि सरकारले कुनै त्यस्तो काम गरेको छैन तपाईँहरू गर्नुहुन्न उस भए राजदूत गर्नुहुन्न तपाईँलाई दबाव छैन तपाईँ त परराष्ट्र मन्त्री पनि हो नि माधव्रसाद घिमरेजी ऋषिजी यो जस्तो कतिपय विषयहरू सरकारको चाहिँ अत्यावश्यक कामहरू निर्वाचन आयोगको सहमतिमा सरकारले गर्न सक्छ आचार संहिता लागिसकेपछि आचार संहितामा भएका विषयहरू कुनै भनौँ न अत्यावश्यक विषयहरू गर्न आवश्यक भयो भने निर्वाचन आयोगको सहमतिमा गर्न सकिन्छ तर निर्वाचन आयोगको सहमति बेगर अरू कुन कुनै पनि विषयहरू गर्न सकिन्छ भनेपछि तपाईँ भारतको लागि राजदूत नियुक्त गर्दै हुनुहुन्छ होइन हेर्नुहोस् अहिले अहिले चाहिँ हाम्रो लागि सबभन्दा महत्त्वपूर्ण विषय भनेको निर्वाचन सम्पन्न गर्ने होइन त्यस कारणले अब आवश्यकता अनुसार सरकारले भनौँ न आवश्यक देखेका विषयहरूमा निर्वाचन आयोगसँग सहमति लिएर कुनै पनि विषयमा अगाडि बढ्न सक्छ अहिलेको अवस्थामा जम्मा जाँदा जाँदै गिन्छ प्रधानमन्त्री डाक्टर बाबुराम भट्टाईले भन्नुभयो यदि म प्रधानमन्त्री भएको भए ज्ञानेन्द्र शाहलाई पूर्व राजालाई जेल हाल्थेँ सरकार के हेरेर बसेको छ भनेर उहाँले गम्भीर प्रश्न उठान गर्नुभएको छ तपाईँ के भन्नुहुन्छ बाबुराम भट्टाईले पढ्नु भएको छैन यो अधिकार मलाई छ मुलुकको गृहमन्त्रीको नाताले तपाईँ भनिदिनुहोस् त मुखमा पूर्व राजा ज्ञानेन्द्र रात वितरण गर्न जान मिल्छ मुलुकको गिरी मान्छे माधव प्रसाद घिमिरे आदरणीय श्रोता दलहरूको बिचमा सहमति हुनै पर्छ सहमतिको विकल्प छैन संविधान सभाको निर्वाचन सम्पन्न गर्नको लागि त्यसैले बाँडी बसमा आज म ऋषि धमला यहाँहरू सबै पोलिटिकल पार्टीलाई यहाँ आग्रह गर्न चाहन्छु अनुरोध गर्न चाहन्छु संविधान सभाको निर्वाचनको वातावरण बनाऊ सबै राजनीति शक्तिहरूको बिचमा एक एकता सहमति सहकारी होस् र असन्तुष्ट पक्षहरूसँग पनि सरकारले राजनीति दलले वार्ता गरेर चुनावमा जानको लागि वातावरण निर्माण गरौँ मक्सिद चार गते सबै खेलाडीहरूले गोल गर्न सक्ने अवस्था सिर्जना होस् खेलाडीहरू मैदानमा आउन् र अहिलेको अवस्थामा चुनाव को लगी जसरी दल को बीच में संवाद सहमति एकता सक्य होना न सक भूरा आक मक्खी चार गते जिसरी संविधान सभा को निर्वाचन होने दल को नेता को निष्कर्ष छल का नेता सफल होल आज को कार्यक्रम प्रावधिक निमित्त नंदू गिलांगे धीरे धन्यवाद दीदी मिषि धमाला बितावना चाहता नमस्कार